देश नागरिक को शान अचान हो देश नागरिक को शान अहचान हो पहचान भन् नश को स्वाभिमान हो परदेश सपना में आपने देश देख परदेश पुग्ने सपनामा सधैँ आफ्नै देश देख्छन् मनमनै देश जपि हिँड्नु साँच्चै सच्चा गान हो मनमनै देश जपिचै सच्चा गान हो <त्तित50> परदेश पुग्नेहरू सपनामा आफ्नै देश देखिरहन्छन् मनमनै देश जपी हिँड्नु साँच्चै सच्चा गान हो हो पनि कार्यक्रम बिम्ब प्रतिविम्ब सुन्न भनेर तमतयार रहनुभएका सम्पूर्ण मुक्तकिला मनहरूमा म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछु आजको कार्यक्रम विम्ब प्रतिबिम्बमा घरदेश र परदेशलाई साँगुको रूपमा प्रस्तुत गर्न खोज्दैछौं सन्दर्भ हो काम विशेषले साक्षीमा पारी बेलायत पुग्नु भएका नेपाली मुक्तकिला मनहरूले आजको कार्यक्रम बिम्ब प्रतिविम्बको पूरै बसाईलाई सातुसामल पुग्ने गरी चोटिला पोटिला रसिला मुक्तहरू पठाउनु भएको छ रेडियो प्रतिबिम्ब एट जी मेल डट कममा साक्षीमा पारीबाट प्राप्त भएका चोटिला पोटिला मुक्त खराफहरूको साथमा सुमधुर सदाभार धुनहरू क्रमश क्रमश जोडानेछ पनि बाँचेकी छिम्रै नाम जपी नदो खो पुरानो घाउ तिम्रै मायाको रापले सिक्ने गर्छु तिम्रै मायाको रापले सिक्ने गर्छु मुक्तकमा सुमधुर गीत संगीतको फ्यूजन विगत डेढ़ दशकदेखि रेडियो नेपालको मुक्तकिलो तरंग कार्यक्रम आज समेटिने सम्पूर्ण मुक्तकिला मनहरूमा कार्यक्रम विम्ब प्रतिविम्बको तर्फबाट हार्दिक बधाई अनि शुभकामना व्यक्त गर्छु बेलायतबाट प्राप्त मुक्तकिला मनहरूका शुभनाम क्रमसम्म बोल्छु भरूपाल उहाँको घरदेशको रस्ती तापलेजुङ अहिले भने बेलायतमै हुनुहुन्छ युर्कमा हुनुहुन्छ त्यसै गरी बोझबराल उहाँको घरदेशको रस्ती पोखरा अहिले भने उहाँ लन्डनमा बस्नुहुन्छ त्यसै गरी कुमार गुरूङ उहाँको घरदेशको रस्ती पर्वत र लन्डनमै बस्नुहुन्छ उहाँ पनि डाक्टर रूपक श्रेष्ठ पानीरङको सहर पोखरामा बस्नुहुन्छ मुक्तकिलो कृति पोख्तकका लेखक पनि भनेर मैले फेरि दोहोऱ्याएँ अहिले भने उहाँ लण्डनमै बस्नुहुन्छ त्यसै प्रतिमा केसी सैना नगरपालिका एघार लेख्नु भएको छ सैना मैना नगरपालिका एघारको हुलिया अझ स्पष्ट खुल्ने ठेगाना पठाउनु भएको हुन्थ्यो उहाँ बेलायतको रेडिङमा बस्नुहुन्छ त्यसै अर्का मुक्तकार हुनुहुन्छ राज श्रेष्ठ उहाँको घरदेशको रस्ती बस्ती पनि पानी रङको सहर पोखरा अहिले भने लन्डनमा बस्नुहुन्छ त्यसै गरी अर्का मुक्तकिला मन निर्पेश उप्रेती योग पुत्र पनि भनेर लेख्न थाल्नुभएछ कवि गीतकार र पत्रकार भनेर चिनेको निर्पेशजीलाई योग पुत्रका रूपमा पनि अब मुक्तकारहरूले चिन्नुहुन्छ उहाँको घरदेशको रस्ती बस्ती चितवन अहिले पिटर बरोमा बस्नुहुन्छ त्यसै जगत नवोदित उहाँको घरदेशको रस्ती खोटाङ हाल स्टार्टफोड यसो त उहाँले मुक्त कृति पनि ल्याइसक्नु भएको छ नेपाली साहित्यमा त्यसै अर्का मुक्तकिला साथी हुनुहुन्छ दुर्गा पोखरेल घरदेशको रस्ती चितवन र अहिले भने उहाँ लन्डनमै बस्नुहुँदो रहेछ अर्का मुक्तकिला मित्र हुनुहुन्छ बिरु मुकारुङ वहाँको घरदेशको रस्ती बस्ती धरान अहिले भने वकिङमा बस्नुहुन्छ यी सबै दसजनाका मुक्तहरूलाई बिरू मुकारुङजीले बडो मेहनतका साथ संयोजन गर्नुभएको छ यो पहल र प्रयासका पछाडि डा रूपक श्रेष्ठको पनि उत्तिकै साथ सहयोग रहेको महसुस कार्यक्रम बिम्बा प्रतिबिम्बाले गरिराखेको छ त्यसो त बेलायतमा बस्ने मुक्तकिला मित्रहरूले मुक्तकै मुक्त लेख्ने साथीहरूलाई पनि संगठित बनाउनु भएको छ नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाको नाउँमा आज प्राप्त भएका सबै चोटिला पोटिला मुक्तकहरू अब क्रमश क्रमश कार्यक्रम बिम्ब प्रतिविम्बमा आफैलाई बिर्सिएर तिम्रो याद पोलिए कि आफैलाई बिर्सिएर तिम्रो याद पोलिए कि आफै भित्र उद्रिएर आफ्नै मन पोसिए कि छिचिमिरा झै यत्र उडिरहेछ यो मन भैँसा लुत्यो यौवनलाई आफैले पोपिए कि बैंसा लुत्यो यौवनलाई आफैलाई पोपिए कि भरूपलजीको मुक्तक हो यो उहाँको घरदेशको रस्ती बस्ती ताप्लेज्युङ अहिले भने बेलायतको योर्कमा बस्नुहुन्छ उहाँका दुइटा मुक्तक यस्ता छन् मालिकको उँट चराउन धाउँदैछ अरे भन्देऊ मालिकको उँड चराउन धाउँदै छ रे भन्देऊ बालुआमा गाउँको दोहोरी गाउँदै छ रे भन्देऊ यो वर्ष नि सोच्छिन् होली मेरी सानी छोरी उपहारमा रातो बाकस आउँदैछ रे भन्देउ उपहारमा रातो बाकस आउँदैछ रे भन्देउ परदेशी पीड़ा लेख्नुको पनि हद भयो भरूपलजी साह्रै सिरियस मुक्तक लेख्नुभयो तपाईँको मुक्तक जस्तो कुनै पनि परदेशमा जाने नेपालीको दशा र दुर्दशा नहोस् भन्छु म पनि अर्को मुक्तक छ भरूपलजीको सुखमा सबै हाँसेकै हुन्छन् दुःख पर्दा मलाई सम्झिनु सुखमा सबै हाँसेकै हुन्छन् दुःख पर्दा मलाई सम्झिनु दुःख सबैलाई हुन्छ मन मर्दा मलाई सम्झिनु सम्झिनु दुःख छ जिन्दगी छ सम्झिनु दुःख छ जिन्दगी छ कतै सम्झेर यादमा झर्दा आँसु मलाई सम्झनु कतै सम्झेर यादमा झर्दा आँसु मलाई सम्झनु भरूपलजीको मुक्त बोल्दै थिए तिनजेल भरूपजीको मुक्त किलो यात्राका लागि कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट हार्दिक बधाई अनि शुभकामना उही पुरानो गीत छाई रह नाचने उला उ पुरानो गीत छाई रह नाचने उन अला वा वा युगमा छु भनेर नया युग फूल हो रजूर जब साह दी रह हजूरबा पाला का सहनाई रब साह दी रह सहनाई रबला बोझ बरालजीको मुक्तक होयो यो उहाँ पनि निरन्तर मुक्तक साधना गरिराख्नु भएको छ लन्डनमा बसेर उहाँका दुईटा मुक्तक एस्ता छन् पाइला चाल्न हिडेदेखि टाई बाँधेरो पाइला चाल्न थालेदेखि टाई बाँधेरो प्रिमियर लिग देखि घरमा हरेकले हिन्दी च्यानल हेर्न लगाउँछन् छोरा छोरी विदेश छिरेर आफ्नो भेशभूषा र भाषा संस्कृति भुलेपछि मातृभाषा पहिचान जातै पिछेको राज्य चाहियो भनी मातृभाषा पहिचान जातै पिछेको राज्य चाहियो भनेर कराउँछन् बरालजीले सामयिक मुक्तक पनि लेख्नु भएको रहेछ ले, अर्को मुक्त यस्तो छ उहाँको यज्ञ लगाई अग्निको साथ फन्को मारेका अनि जन्ती साछिी राखी सिन्दुर हालेका तिनले त छाडे के गरी पत्याउने हो सँगै बसिन्छ तिनले त छाडे के गरी पत्याउने हो सँगै बसिन्छ जाबो एउटा चुम्बनमै फेला परेका जाबो चुम्बनमै फेला परेका बरालजी यस्तै यस्तै व्यङ्ग्यात्मक मुक्तक लेख्न पनि निकै खाली हुनुहुन्छ भोज बरालजीको मुक्त यात्राका लागि कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट हार्दिक बधाई अनि शुभकामना हिजोसम भाई भाई मेल थी मया थ हिजोसम भाई भाई मेल थियो माया थियो, मेलापात गांव घर सब एक अर् को छाया थियो कस्तो राज को हावा चलो हुरूरू कस्तो राज बबनडर हावा चलो हुररू भाई भाई शत्रु को बीज रोपने भूत प्रेत को काया दियो। भाई भाईमा बीज रोपने भूत प्रेत को काया दी यी बानकीला समूल कुमार गुरूङजीका उहाँको घरदेशको रस्ती बस्ती पर्वत अहिले भने लन्डनमै बस्नुहुँदो रहेछ लन्डनका मुक्तकिला मित्रहरूले मुक्तकहरू घर देशको चिन्ता र चासोमा केन्द्रित रहेर लेख्नु भएको छ समूलजीको अर्को मुक्तक यस्तो छ आफन्तभित्र नै मैले अघोषित युद्धै युद्ध देखेँ आफन्तभित्र नै मैले अघोषित युद्धै युद्ध देखेँ सबै कोणबाट निहाल्दा वात्सल्यभित्र सम्बुद्ध देखेँ सन्तानलाई बराबर स्नेह न्यौछावर गर्छिन् जननी सन्तानलाई बराबर स्नेह ने जननी करुणा म आँसुमा पनि बुद्धै बुद्ध देखे करुणा मुद्दै बुद्धा समूल कुमार गुरुङजीको मुक्तकिलो यात्राका लागि कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट हार्दिक बधाई अनि शुभकामना भनौँ अब एउटा अति सुन्दर र शान्त हिमाली देश थियो एका बेला भनौँ अब एउटा अति सुन्दर र शान्त हिमाली देश थियो त्यस देशको आफ्नै खाटी संस्कृति अनि आफ्नै भाषा र भेष थियो त्यसलाई एक दिन गोहिले यसरी निल्यो कि सम्झेरै झस्किन्छु अचेल त्यसलाई एक गोहीले यसरी निल्यो कि सम्झेरै झस्किन्छु अचेल किनकि त्यस देशको त्यतिखेर अहिलेको हाम्रो जस्तो परिवेश थियो किनकि त्यस देशको त्यतिखेर अहिलेको हाम्रै जस्तो परिवेश थियो यी बानकिला मुक्तक हुन डा रूपक श्रेष्ठका उस् बस्ती पोखरा अहिले भने लन्डनै कार्यक्रम बिम्ब प्रतिबिम्बमा यस्तै चोटिला पोटिला मुक्तक हरफहरूको साथमा सदावहार सुमधुर धुनहरू पनि जोड्ने गर्छौं र मुक्तको वरिपरि भावनामा मिसिएका धुनहरू पनि खोज्ने चलन कार्यक्रम बिम्ब प्रतिविम्बको छ अब डुपक श्रेष्ठको अर्को मुक्त सुनाउछु है भीर बस्नेलाई बर्खा भरि कतिखेर पैह्रोले लैजाला भन्ने पीर छ भीरपाखामा बस्नेलाई कति वर्षाभरि कतिखेर पैह्रोले लैजाला भन्ने पीर छ पानी पर्यो कि मैदानमा बस्ने कतिलाई बाढीले बगाउला कि भन्ने पीर छ पीर आआफ्नै ठूलो हामी परदेशी देश छुटेको पीड़ाले यता रोइरहँदा पीर आआफ्नै ठुलो हामी परदेशी देश छुटेको पीड़ाले यता रोइरहँदा उता घरदेशीलाई बिहान उठ्दा कतै विदेशी भइएला कि भन्ने पीर छ उता झन् परदेशीलाई बिहान उठ्दा कतै विदेशी भइएला कि भन्ने पीर छ बिहान उठने बीतिक हिमाल देखना पा ओष नि सधै नेपाल देखना पा ओ नेपाल देखना पा बिहान उठ्ने बित्तिकै हिमालय देख्न पाइयोस् सबै नेपालीको चाहना यही त होला नि रामकृष्ण ढाकाले साह्रै मिठो गला दिनुभएको छ कालीप्रसाद रिजालले लेख्नुभएको गीतमा आलोक श्रीले पनि साह्रै सुमधुर संगीत भर्नुभएको छ डाक्टर रूपक श्रेष्ठको स्वदेशी भावनामा यो स्वदेशी गीत पनि जोड्यौं डाक्टर रूपक श्रेष्ठको अर्को पनि मुक्तक छ तिमीसँग गर्नुपर्ने थुप्रै बात छ र जिउनुको अर्थ छ तिमीसँग गर्नुपर्ने थुप्रै बात छरपो जिउनुको अर्थ छ मेरा हरेक कदममा तिम्रै साथ छरपो जिउनुको अर्थ छ म हिमाल झै पग्लिरहँदा तिमी सागर झैं लहराइरहन्छौ म हिमाल झैं पग्लिरहँदा तिमी सागर झैं लहराइरहन्छौ यही पगला लहराइमै प्रेम बर्सात छरपो जिउनुको अर्थ छ यही पग्लाइ र लहराईमै प्रेम वर्षात छपो जिउनुको अर्थ छ यींजल डा रूपक श्रेष्ठ को मुक्तक बोलते थे डा रूपक श्रेष्ठ कार्यक्रम बिंब प्रतिबिंब तर्फबाट तर्फवा हादिक बधाई अभकाम त्यो मन मलमल हुँदा गुलाबी जीवन बाँचेको छु त्यो मन मलमल हुँदा गुलाबी जीवन बाँचेको छु तराई पहाड़ भन्यो रपो म हिमाल झै हाँसेको छु के के छ छा तिम्रो छातीभित्र हिसाब चाहिन्न मलाई के के छ छा तिम्रो छातीभित्र हिसाब चाहिन्न मलाई मेरै दिल भरी तिम्रो प्रेम तस्विर कुदिराखेको छु मेरै दिल भरी। तिम्रो प्रेम तस्विर कुँदिराखेको छु दिल दिलभरि तिम्रो प्रेम तस्विर कुँदिराखेको छु यी बानकिला मुक्तक हुन् प्रतिमा केसीजीका उहाँको घरदेशको रस्ती बस्ती सैना अहिले भने बेलायतको रेडिङमा बस्नुहुँदो रहेछ <workitenàn> निकै बानकिला मुक्तक लेख्नुहुन्छ उहाँ पनि उहाँको अर्को मुक्त यस्तो छ जहाँ जन्मे म हुर्केँ त्यही देशको माया छ मलाई जहाँ जन्मे म हुर्केँ त्यही देशको माया छ मलाई यो बुद्ध नेपाली भाषा भेषको माया छ मलाई जहाँ म नेपाली हुँ नेपाली भएरै मर्न चाहन्छु तर नछुटाउनु हिमाल पहाड देशको माया छ मलाई न छुटाउनु हिमाल पहाड मधेसको मा माया छ मलाई प्रतिमाजीको अर्को पनि मुक्तक छ त्यसमा चाहिँ धुनलाई जोडौंला है घाम सम्झे घाम त जुन सम्झे जुन हुन्छ जीवन घाम सम्झे घाम त जुन सम्झे जुन हुन्छ जीवन लोभ मोह क्रोध फाले नम्मरी सुन हुन्छ जीवन सत्कर्म र सद्भावले जोडिए मान्छे मान्छे यहाँ सत्कर्म र सद्भावले जोडिए मान्छे मान्छे यहाँ लाग्छ बाँसुरीको निकै मिठो धुन हुन्छ जीवन लाग्छ बाँसुरीको निकै मिठो धुन हुन्छ जीवन फी उठो गला गीत प्रतिमा केशीजी को मुक्त किलो भावना मिशा थे प्रतिमा केशीजी को मुक्त किलो यात्रा का शुभकामना हिड़ा हाँसी छाती तिम्रे हाँ बाटो हो मेरे देह कहींवल एक थोप्रटो हो कुल्ची हिड़ा हाँसी हाँसी छाती तिम्रे बाटो हो मेरे देह कहींवल एक थोप्रो माटो हो गाला को पाटो को लाम धर्सो घाव होना तो झरी सुको एक थोपा हाँसू को थो टाटो हो तो झरी सुखे एक थोपा हाँसू को हो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 मुक्तर साजिक संचाल फेसबुक में बिंब प्रतिबिंब को लाइक पेज में लाइक करी सजी पठाउन सकू हजुर यहाँहरू रेडियो नेपालको मुक्तकिलो तरंगमा कार्यक्रम बिम्ब प्रतिविम्ब सुनिराख्नु भएको छ आजको कार्यक्रम विम्ब प्रतिविम्बमा साचीमा पारी बेलायतमा रहनुभएका नेपाली मुक्तककारहरूका चोटिला र पोटिला मुक्तक हरफहरू जस्ताको तस्तै साभार बोली राखेका छौं र बीचबीचमा उहाँहरूकै मुक्तकले मागेका सुमधुर सदाभार गीतहरू पनि चुटुक्क चुटुक्क जोड़िराखेका छौ बजुन घण्टाहरू मन्दिरमा उमंगले उडुन परेवाहरू बजुन घण्टाहरू मन्दिरमा उमङ्गले उडुन परेवाहरू प्रभुकै गरून् प्रार्थना चर्च मस्जिद र गुम्बाहरू एउटै हो आकाश हाम्रो एउटै हो टेकेको धरती एउटै हो आकाश हाम्रो एउटै हो टेकेको धरती शान्ति ओम शान्ति सम्मान होस् सबका आस्थाहरू शान्ति ओम शान्ति सम्मान होस् सबका आस्थाहरू आहा राज श्रेष्ठ पनि निकै बानकिला मुक्तक लेख्नु हुँदो रहेछ उहाँको घर देशको बस्ती पोखरा अहिले भने उहाँ लन्डनै बस्नुहुँदो रहेछ राज्यका दुइटा मुक्त यस्ता छन् जो पूर्ण छु भन्छ ऊ अपूर्ण हुन्छ जो पूर्ण छु भन्छ ऊ अपूर्ण हुन्छ जो ढिक्को हुँ भन्छ ऊ त चूर्ण हुन्छ घमण्ड मात्र किन गर्छौ हे अबुझ हो घमण्ड मात्रै किन गर्छौ हे अबुझ हो निश्चल मान्छे मात्र सम्पूर्ण हुन्छ हो त निश्चल मान्छे मात्र सम्पूर्ण हुन्छ गाउँ उसलाई टाढा भयो बेसी झरेपछि गाउँ उसलाई टाढा भयो बेसी झरेपछि पहेलपुर धान खेत आँगन परेपछि भित्री सी पुस्त पुग्ने आफ्नो भकारीमा लौराको काम के नै राज श्रेष्ठ पनि निकै बानकिला मुक्तक लेख्नुहुँदो रहेछ कार्यक्रम बिम्ब प्रतिबिम्बमा पहिलो पटक मुख मिठै मिठै राज्यका मुक्तक बोल्न पाइयो तपाईँको मुक्तकिलो यात्राका लागि हार्दिक बधाई अनि शुभकामना कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट रात छ माया पैतलाको धुलो या आभूषण हात छ माया आहा निकै चोटिला मुक्तक छन् निर्पेश उप कवि गीतकार र पत्रकार भनेर चिनेको मुक्त लेख्न थालेपछि योग पुत्र आफ्नो शुभनामको पछाडि थप्न थाल्नुभएछ उहाँको घर देशको रस्ती बस्ती चितवन अहिले बेलायतको पिटर बरोमा बस्नुहुँदो रहेछ वहाँ नृपेशजीको अर्को मुक्त बोलु है आँसुले भन्छ आँखामा सजाउँछस् कति आँसुले भन्छ आँखामा सजाउँछस् कति धडकनले भन्छ मुटुमा बसाउ छस् कति अति भएछ आज मनलाई र भन्दै थियो जा गएर भन्दै उनलाई लजाऊछस् कति जा गएर भन्दै उनलाई लजाऔस् कति लेखेर एउटा अझै बाँकी छ चट्टानी पहाड पगाल्ने साहस राख युवा चट्टानी पहाड पगाल्ने साहस राख युवा बगरबाट सुन सँग साहस राख युवा देशले एकपटक फेरि रगत माग्न सक्छ देशले एक पटक फेरि रगत माग्न सक्छ हाँसदै हाँसदै मृत्यु राख युवा हाँस्दै हाँसदै मृत्यु साहस राख युवा उप्रेती योग पुत्रजीले स्वदेशी भावनाले उत्प्रोत मुक्तक पनि पठाउनु भएको थियो जस्ताको तस्तै सहभापेश उप्रेती योग पुत्रजीको मुक्तकिलो यात्राका लागि कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट हार्दिक बधाई अनि शुभकामना हुनेलाई संसार जित्नु छ प्रत्येकको मत चाहिएको छ हुनेलाई संसार जित्नु छ प्रत्येकको मत चाहिएको छ नहुनेलाई बाँच्नु छ खाना नाना र छत चाहिएको छ चा। बेलायतभित्रको सानो नेपालमा भने यो पक्का हो बेलायतभित्रको सानो नेपालमा भने यो पक्का हो प्रत्येकलाई एक एक सङ्ग्रह धेरैलाई पद चाहिएको छ प्रत्येकलाई एक एक सङ्ग्रह धेरैलाई पद चाहिएको छ यी बानकिला मुक्तक हुन् मुक्तकार जगत नवोदितका उहाँको घरदेशको रस्ती खोटाङ अहिले भने स्टार्ट फुडमा बेलायतमा बस्नुहुन्छ त्यसो त मुक्त कृति निकालिसकेका मुक्तकार भनेर जगत नबोदितलाई मैले सम्झिराखेको छु कार्यक्रम बिम्ब प्रतिविम्बबाट जगत्जीको अरको मुक्त यस्तो छ भित्र जेसुकै होस् स्मार्ट आउटलुक चाहिन्छ भित्र जेसुकै होस् स्मार्ट आउटलुक चाहिन्छ टाटे लुगा बेसी तर कम टाइसुट चाहिन्छ आजकलका मानिसलाई खानेकुरा र लाउने लुगा भन्दा डलको एउटा फोन र त्यसमा फेसबुक चाहिन्छ एउटा फोन र त्यसमा फेसबुक चाहिन्छ आहा निकै जगतजी अहिलेको भर्चुअल संसारलाई निकै व्यङ्ग्य हान्नु भएको रहेछ नि अब जगत जी धुनलाई जोडौं है जहाँ प्रत्येक विश्वास घातले काटिएको छ जहाँ प्रत्येक विश्वास घातले काटिएको छ पाइला पाइलामा दुर्घटनाको धराप थापिएको छ मित्र गम्भीर भएर सोधिहाल्यौ मेरो खबर मित्र गम्भीर भएर सोधिहाल्यौ मेरो खबर के बताऊ जसो तसो आजसम्म बाँचिएको छ के बताऊ जसो तसो आजसम्म बाँचिएको छ के कम्पनी अझै कति देख्छौ तिमी सुनको सपनी आहा सर मिठो गला दिनुभएको छ जगतजीको मुक्त किलो यात्राका लागि हार्दिक बधाई अनि शुभकामना शब्दमाथि कल्पनाको अरोढ चाहिन्छ चा। जिन्दगीमा केही गर्ने अठोड चाहिन्छ चा। के चले थियो मनभित्र कतिखेर कुन्नी देवकोटा बुझ्न उनको चुरोड चाहिन्छ चा। देवकोटा बुझ्न त उनको चुरोड चाहिन्छ चा। आहा दुर्गा पोखरेलजीका मुक्तक हुने उहाँको घरदेशको रस्ती बस्ती चित्तवन अहिले भने लन्डनमै बस्नुहुन्छ उहाँका अझै दुईटा मुक्तक यस्ता छन् दिउँसै खुला मञ्चमा तिमीले भन्यौ यो अँध्यारो हो दिउँसै खुला मञ्चमा तिमीले भन्यौ यो अँध्यारो हो बाटो सुगम थियो तर भन्यौ यो असाध्यै गाह्रो हो जब काड़ा माथि दिगदार जीवन घिस्रिरह्यो जब काँडै काँडामाथि दिगदार जीवन घिस्रिरह्यो तिमीले भन्यो आहा यी सबैभन्दा प्यारो हो तिमीले नै भन्यौ आहा यी सबैभन्दा प्यारो हो दुर्गाजी निकै बानकिला मुक्तक लेख्नुहुन्छ है अब अर्को मुक्तक को उहाँको कोप्ने काडा खोज्दा उसले फूल दिएपछि कोप्ने काँडा खोज्दा उसले फुल दिएपछि असरल्ला परेको छु उसले फुल दिएपछि आँखाहरूले पनि विश्वास गर्न छाडेका छन् आँखाहरूले पनि विश्वास गर्न छाडेका छन् लामखुट्टेहरूले नै गतिलो झुल दिएपछि लामखुट्टेहरूले नै गतिलो झुल दिएपछि <laughs> निकै हँसाउनुभयो दुर्गाजी तपाईँको मुक्तकिलो यात्राका लागि हार्दिक बधाई अनि शुभकामना कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट एउटा मिठो झुट र फेसबुकको लाइक उस्तै उस्तै लाग्छ एउटा मिठो झुट र फेसबुकको लाइक उस्तै उस्तै लाग्छ उन्मत्त साँडेर तनेरीको बाइक उस्तै उस्तै लाग्छ छोला छोला जस्तो गर्छ तर छोई चाहिँ हाल्दैन छोला छोला जस्तो गर्छ तर छोई चाहिँ हाल्दैन धरो धर्म तिम्रो त्यो ओठ र यो माइक उस्तै उस्तै लाग्छ धरो धर्म तिम्रो त्यो ओठ र यो माइक उस्तै उस्तै लाग्छ आहा बिरु मुकारुजीले निकै वानकिलो मुक्तक पठाउनु भयो बिरुजीको घर देशको रस्ती बस्ती धरान अहिले भने वोकिङ भनेर लेख्नु भएको छ वोकिङ हो किङले नै लेख्नु भएको छ मुक्तक साधनामा निकै सक्रिय हुनुहुन्छ आजको कार्यक्रम बिम्ब प्रतिविम्बको सबै सातुसामल यसरी सर्लकै पठाउनुमा उहाँले निकै मेहनत गर्नु भएको छ म फेरि पनि मनको कुनाबाट तपाईँलाई मुक्तकिलो बधाई र आभार व्यक्त गर्छु बिरुजीका दुइटा मुक्तक अझै बाँकी छन् कहाली लग्द भीरमा फेरी गुरां चुपचाप कागदो भीरमा फेरी गुरां चुपचाप कागदो भीरमा फेरी गुरास चुपचाप एक लस को जंगल में छह पला चुपचाप योन भयन भूने कराने हामी न हो यह भेन भयन रुने कराने हामी न हो उट लगदो बगरमा फेरी काुपचाप उराट लगदो बगर में फेस चुपचाप मुक्तकको जलब दल्न कति सिपालु हो बिरुजी मुक्तकमा तपाईँको अर्को मुक्तक, तप मुक्तक बोलु है यहाँ विचारलाई खुम्च्याएर मुजा बनाइन्छ यहाँ विचारलाई खुम्च्याएर मुजा बनाइन्छ च्यातिएर सृजनशीलता धुजा बनाइन्छ हो म त्यही स्कुलकै कुरा गरिरहेछु हो म त्यही स्कुलकै कुरा गरिरहेछु जहाँ मास्टरले चुटेर सुगा बनाइन्छ जहाँ मास्टरले चुटेर सुगा बनाइन्छ बिरुजी निकै के बानकिला मुक्तक लेख्नुभयो बिरु मुकारुङजीको मुक्तकिलो यात्राका लागि कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट हार्दिक बधाई अनि शुभकामना आजको कार्यक्रम बिम्ब प्रतिविम्बमा साचीमा पारी बेलायतमा रहेर मुक्त साधनामा तल्लीन रहनुभएका दसजना मुक्तककारहरूका मुक्तक जस्ताको तस्तै भोलिसकेका छौ त्यसो त त्यही बेलायतमा बस्ने संजीता देउजाजी पनि निकै बानकीलाई मुक्तक लेख्नुहुन्थ्यो उहाँको मुक्तक भने आजको यो बसाइमा बोल्न पाइएन अब अबका संग्रहमा उहाँका मुक्तकहरू पनि मुख मिठाई मिठाई बोल्न पाइनेछ बिरू मुकारुङजी बेलायतबाट पठाउनुभएका अधिकांश मुक्तकहरू घरदेशको चिन्ता र चासोमा समेटिएका थिए र दस जनाई मुक्तकारहरूका मुक्तक पढ़िसकेपछि उहाँहरूको मुक्तकलाई मुक्तकै अर्घ चढ़ भनेर यही मुक्तकबाट आजको कार्यक्रम बिम्ब प्रतिविम्बको उठान गरेको थिएँ मैले देश नागरिकको शान अनि पहिचान हो देश नागरिकको शान अनि पहिचान हो पहिचान भन्नु नै देशको स्वाभिमान हो परदेश पुग्नेहरू सपनामा आफ्नै देश देख्छन् परदेश पुग्नेहरू सपनामा आफ्नै देश देख्छन् मन देश जपी हिं्नु साँचै सच्चा गान हो मन मनै देश जपी हिँड्नु साँच्चै सच्चा गान हो यो नेपाली सिरुचाली संसारमा लम्किन्छ जुनकिरी ज्योति बाली अन्धकारमा चम्किन्छ हो त नेपालीहरू जहाँ रहे पनि जहाँ पुगे पनि आफ्नो शिर उचो बनाएर हिडुन् कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट हार्दिक शुभकामना पनि थप्छौ आजको कार्यक्रम बिम्ब प्रतिविम्बमा साक्षीमा पारी बेलायतमा रहेर मुक्तक साधना गरिराख्ने दसजना मुक्तकारहरूका मुक्तक जस्ताको तस्तै सावार बोलिसकेका छौं त्यसो त कार्यक्रम बिम्ब प्रतिविम्बको समय पनि घर्किँदै घर्किँदै गइराखेको छ बेलायतमा पनि उस्तै जाडो होला यता काठमाडौँतिर पनि उस्तै चिसो चिसो छ झन् हिजो पानी परे परेदेखि त हातै असाध्यै ठेर्याउँछ बेलायतमा रहनुहुने नेपाली मनहरू खुसी र सुखका साथ रहनुहोस् भन्दै आजको कार्यक्रम बिम्ब प्रतिविम्बबाट म रमेश पौडेल पनि बुझेलिन्छु हवस्त यहाँहरूको मिठो निद्रा सपनीको कामना सहित नमस्कार शुभरात्रि का जो पल रुखदैन ताहेर खुसी सुता पल रुखदैन तह खुसी सुगाताल रुखदैन सुन चिज भाइका सुरमा ला को तैको तार तारोडी था. संस रुम यही गौतम बोदा शान्तिका यही गौतम बोधा शान्तिका अदूता मिद गरे जस गाउन तपुताहन्त nete rutale santagamalankinta ne te rutale santagamalankinta